नेपाल अपाङ्ग मानवाधिकार केन्द्र अपाङ्गता भएका व्यक्तिहरूको मानवाधिकारका लागि ओकालत गर्ने राष्ट्रिय स्तरको गैर सरकारी संस्था हो नीति ओकालत जनचेतना क्षमता विकास संस्थाका मुख्य कार्यक्रम रहेका छन् अपाङ्गताको विकास अन्तर्राष्ट्रिय रूपमा हेर्दा दोस्रो विश्वयुद्ध पछिको समयलाई गणना गर्ने गरिन्छ प्रथम र द्वितीय विश्वयुद्ध संसारभरि नै अपाङ्गता भएका व्यक्तिहरूको संख्या थपिन पुग्दा अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरू स्थापना हुन थाले सन् उन्नाइस सय दशकबाट अपाङ्गता भएका व्यक्तिहरूको सांगठनिक विस्तारले संसारभरिका देशहरू र संयुक्त राष्ट्रसँगमा दबाव परेको कारणले अपाङ्गता सम्बन्धी विभिन्न घोषणा संयुक्त राष्ट्र संघबाट पारित भए तर यी नियम र घोषणा पत्र बाध्यमक नभएको कारणले आशा गरे अनुसारको उपलब्धी हासिल हुन सकेन अपाङ्गता भएका व्यक्तिहरूको मानवाधिकार सुनिश्चित गर्नका लागि महासन्धिको नै आवश्यकता महसुस गरी तेह्र डिसेम्बर दुई हजार संयुक्त राष्ट्र संघमा औपचारिक रूपमा दर्ता भई अनुमोदनका लागि खुल्ला गरियो यस महासन्धिमा हस्ताक्षर गरेपछि अपाङ्गता भएका व्यक्तिलाई थप नयाँ अधिकार दिनुपर्ने वा नयाँ अधिकार सिर्जना गर्नुपर्ने भने पक्कै होइन यस महासन्धिले राज्य सरकारले प्रतिबद्धता व्यक्त गरेका अधिकार मानवाधिकार सम्बन्धी दस्तावेजलाई पालना गराउन जिम्मेवारी र उत्तरदायी मात्र गराउनु हो नेपाल अपाङ्ग केन्द्रले यस महासन्धिको विषयमा व्यापक जनचेतना जगाउन महासन्धि अनुमोदनका लागि हस्ताक्षर गर्ने र कार्यान्वयन गराउने प्रक्रियामा वकालत गर्ने उद्देश्य राखी सबैको पहुँच हुने गरी नेपाली भाषामा प्रकाशन गरयो यसमा भएका विषयवस्तुलाई सबैले बुझ्न सजिलो होस् भनी केही धाराहरूले व्यक्त गर्न खोजेका कुराहरूलाई चित्र द्वारा सरल बनाई इसी दृष्टिबीन यो महासंधि पहुँचयोग्य होस् भनी अडियो सीडी मा निकाल्ने पनि प्रयास गरेको छ यस पुस्तकलाई नेपालीमा अनुवाद गर्न प्राविधिक सहयोग गर्ने भीएसओ नेपाल र पुस्तक प्रकाशन गर्न आर्थिक तथा प्राविधिक सहयोग गर्ने युरोपियन युनियन अनुवाद गर्ने महेश्वर घिमिरे र अनुवादनलाई अन्तिम रूप दिने नारायण वागले व्यवस्थापन गर्ने जगदीश प्रसाद अधिकारी भवानी अधिकारी कम्प्युटर टाइप गर्ने तारानिधि प्याकुरेल चित्र तयार गर्ने प्रतिज्ञ साक्यलाई केन्द्रको तर्फबाट हार्दिक धन्यवाद नेपाल अपाङ्ग मानवाधिकार केन्द्र तथा सरकारवाला संस्थाहरूको निरन्तर प्रयासका कारण नेपाल सरकारले तीन जनवरी 2008 मा आठमा यस महासन्धिलाई हस्ताक्षर गरिसकेको जानकारी गराउन पाउँदा हामीलाई खुशी लागेको छ यो सवालमा नेपाल सरकार पनि सकारात्मक भएको देखिन्छ आगामी दिनमा नेपाल अपाङ मानवाकार केन्द्रले यस महासन्धिलाई अनुमोदन गराउन र कार्यान्वयन गर्न नेपाल सरकारलाई दवाब दिन अभियानका रूपमा लागि परेको हुँदा यस अभियानमा साथ दिन नेपाल अपाङ्ग मानवाधिकार केन्द्र सम्पूर्ण संस्था बुद्धिजीवी एवं राजनैतिक दलहरूलाई हार्दिक अनुरोध गर्दछ